नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार तब्लो पाँच मे हाटको प्रस्तुति कार्यक्रममा लोक आँगनको व्यवसायमा तपाईँलाई आज पनि भेट्नको लागि दर्पण पारिका मित्र राजसँगै म छु तपाईँकै लोकभाकको साथी दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँचमे घट सँगसँगै तपाईँले हामीलाई इन्टर नेड अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम लोक आँगनमा हामी तपाईँकै लोक भाका सुन्छौँ तपाईँकै त्यो गलालाई सम्मान गर्छौँ तपाईँ पनि राम्रोसँग गाउन सक्नुहुन्छ यदि तपाईँको त्यो चाहना छ भने गाउने चाहना छ भने आउनु होला कार्यक्रम लोक आँगन तपाईँकै लागि भनेर हामीले लिएर आएका छौँ कार्यक्रमसँग सहकारीको गरेको छ सीता फर्निसिङ सेन्टरले रत्नगर दुई हाई स्कुल रोडमा अवस्थित रहेको छ यदि तपाईँलाई अफिस तथा घरेसी प्रयोजनका लागि आवश्यक पर्ने स्वदेशी तथा विदेशी विदेशमा उत्पादित कार्पेट साथै फर्निचरका सामानहरू दराज टेबल सोफा पलङ लगायतका सम्पूर्ण सामानहरू चाहिराखेको छ चा भने कहाँ गएर किन्ने होला भनेर चाहिँ भौतारी राख्नुभएको छ भने तपाईँले सम्झनुहोला सीता फर्निसिङ सेन्टरलाई जो हतु हाई स्कुल रोड चितवनमा अवस्थित रहेको छ सम्पर्कको लागि फोन नम्बर जिरो छप्पन्न पाँच बैसठी चार सय र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छप्पन्न गरी अन्ठानब्बे चार पचास असी छ सय पचहत्तरमा तपाईँले सम्पर्क राख्नुभयो भने अवश्य पनि तपाईँको फोन लाग्नेछ तपाईँले विस्तृत जानकारी लिन सक्नुहुने सक्नुहुनेछ सीता फर्निसिङ सेन्टरको बारेमा त्यहाँको प्रोपाइटर हुनुहुन्छ प्रमोद शर्मा तपाईँले चाहनु चाहनुभएको सम्पूर्ण सामानहरू अफिस तथा घरेसी प्रयोजनको लागि आवश्यक पर्ने सामानहरूको लागि चाहिँ तपाईँले सीता फर्निसिङ सेन्टरलाई सम्झनुवाला रत्नगर दुई हाई स्कुल रोडमा अवस्थित रहेको छ कार्यक्रममा आएर चाहिँ तपाईँले गीत गाउनुपर्ने हुन्छ विशुद्ध लोकभाक्कको कार्यक्रम हो हाम्रै गाउँ भाका पख पाखा पखेरमा चाहिँ सधैँभरि हामीले गाइराख्ने कार्यक्रम रोदी बस्दा गाउने गीतहरू लोक सङ्गीतहरूलाई चाहिँ हामी टपक्क टिपेर कार्यक्रम लोगागानको व्यवसायमा आउने गर्छौँ तपाईँ आउने बाटो जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस यो दुईवटा बाटो भएर चाहिँ तपाईँ आउनु पर्ने हुन्छ कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट एकजनालाई हामी विजेता बनाउनेछौँ विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका सँगसँगै आकर्षक पुरस्कारको व्यवस्था पनि तपाईँलाई हामीले गरेका छौँ तपाईँलाई सम्मान गर्नेछौँ पुरस्कारबाट पनि तपाईँ आउनुहोला जिरो छपन्न पाँच बैसठी पाँच त्रिसठी तिन सय तेत्तिस अनि पाँच त्रिसठी तिन सय बत्तिस यो दुईवटा बाटो भएर चाहिँ तपाईँ आउनुपर्ने हुन्छ कार्यक्रम लोगागन लो हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म यो बसाइ बस्नको लागि आउने गर्छौँ हामी एकैछिन यो मिठो भाका सुन्छौँ तपाईँ आउँदै गर्नुहोला स्टुडियोको फोन नम्बर जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन बाटो भएर ee yeah. जय मलाई टाड़ा भिठी चलाए हंग माए म मा... यालु मै टाढा भए नि चिठी चलाए आफ्नो मायालुका लागि चाहिँ आफू टाढा हुँदाखेरि आफ्नो मायालुलाई सम्झेर त्यो चिठी लेखेका कुराहरू चिठी चलाएका ची, कुराहरू चिठी चाहिँ आफ्नो परदेशमा भएका मायालुलाई चाहिँ स्वदेशमा भएका मायालुलाई चिठी पठाएका कुराहरू हुँदै थियो बाध्यता बस विदेश आफ्नो मायालुलाई चाहिँ चटक्क छोडेर विदेश अलिकति त्यस्तो खालको पीडा त्यस्तो खालको असर तपाईँ र मलाई पर्छन् है यस्तै खालको लोक भाका तपाईँ माझ पुरानो लोकभाका तपाईँ माझ राखेँ से यो कार्यक्रम आउनुहोला बाटो तपाईँकै लागि हामीले खुल्ला गरिराखेका छौँ राजको सङ्केत कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत मैले पाइराखेको छु म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्ते नमस्ते हजुर कहाँदेखिको बोल्नुभयो घलान चाहिँ बुझे तपाईँको थर्ड चाहिँ अगाडिको नाम भनिदिनु तपाईँहरूको एकदम हाम्रो पनि ठिकै छ कहाँदेखि भन्नुभयो मकवानपुरदेखि है के गर्नुहुन्छ एलिनाजी बसी बसाए। बसी बसाए गरा गरा गरा। कुन भएको सुनाउनुहुन्छ आज हुन्छ हुन्छ सुरु गरौँ एलिना गुरुङ गीत गाउँदै हुनुहुन्थ्यो हजुर कहाँदेखिको बोल्नुभयो के गर्नुहुन्छ बसी बसो वाला बि के गर्नु एक्जाम सकिएर बसेको टुवेल्भको एक्जाम दिनुभएको हो राम्रोसँग एक्जामको नतिजा राम्रोसँग आएको होस् तपाईँलाई शुभकामना छ हाम्रो तर्फबाट है त लोक सङ्गीत कतिको मनपर्छ सुभाजीलाई आज कुन भाका गुनगुनाउनुहुन्छ कार्यक्रममा आउनु भएको छ हजुर आउँदैन कार्यक्रममा त गीत गाउनु पर्ने हो कार्यक्रममा आउनु भएपछि एकैछिन भए पनि थोरै भए पनि गुनगुनाउनु पर्छ है कार्यक्रममा आउनु भएपछि चाहिँ एकदम गुनगुनाउनुहुन्छ हुन्छ ठिकै यसो उसो भए बिदा माग्छौँ है त अर्को हप्ता चाहिँ गीत गाउनको लागि आउनु होला नमस्ते शोभागिरी आउनुभएको थियो यदि तपाईँ गीत गाउन चाहनुहुन्छ भने मात्र आइदिनु होला फोन सम्पर्कमा जिरो छपन्न पाँच अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँलाई राम्रो लाग्छ गीत गीत गाउनको लागि तपाईँ लोकभाकालाई एकदमै मन पराउनुहुन्छ लोकभाका चाहिँ एकदम गुनगुनाउनुहुन्छ त्यो लोकभाकालाई चाहिँ सुनाउन सक्नुहुन्छ भने आउनुहोला जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर कार्यक्रममा आएर चाहिँ राम्रोसँग गीत गाउने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउँछौँ विजेताले चाहिँ उत्कृष्ट हुनेहरूलाई हामीले पुरस्कारको व्यवस्था पनि गरेका छौँ कोही साथी हुनुहुन्छ स्वागत गर्छु हजुर नमस्ते नमस्ते हजुर बो? बो? तपाईँको आवाज निकै सानो आइराखेको छ बुझ्न गाह्रो परिरहेको छ मलाई को बोल्नुभयो भन्नु तामाङ सुजन तामाङ के छ सुजनजी बसी बसेर नि कार्यक्रम आउनु भएको छ कुन बाका सुनाउने सुजन आज हुन्छ सुरु गरौँ है त सुजनजी उहाँको पनि फोन डिस्कनेक्ट भएको छ आज नेटवर्कको प्रब्लम अलिकति बढेको हो कि नेपालमा के गर्ने नेटवर्कको व्यस्तता नै ने यस्तो छ कहिले सोर सुन्न सक्दैनौँ कहिले फोन बिचैमा काट्छ तपाईँ र मेरो त्यो सम्बन्धलाई चाहिँ अलिकति डिस्टर्ब गरिदिन आइपुग्छन् तपाईँलाई पनि राम्रोसँग गाउन मन थियो र मलाई पनि तपाईँको त्यो भाकालाई सुन्ने मन थियो तर के गर्ने हाम्रो बिचमा अवरोधहरू धेरै आइदिन्छन् यो अवरोधलाई चाहिँ नेपाल सरकारले कहिलेसम्म हटाइदिन्छन् हेरौँ हामी पनि त्यो प्रतीक्षामा छौँ कोही साथी फेरि पनि हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते हेलो को को बोल्नुभयो बो कहाँदेखि फिडब्याक धेरै राखेको छैन नजिकै रेडियो छ जस्तो छ सानो बनाउँदा रेडियो अझै बुझ्न सकिराखेको छैन नाम के भन्नुभयो राज्य अलिकति डिस्टर्ब आइरहेको छ के भएको आज फोनमा राज्यले पनि लाउँदै कोसिस गर्दै हुनु कृष्ण राई भन्नुभएको टाढीबाट चाहिँ भनेको बुझेँ रेडियोलाई अलिकति सानो बनाउन मिल्छ भने रेडियो सानो बनाइदिनु होला तपाईँको फिडब्याक आइराखेको छ तपाईँको आवाजलाई अलिकति बुझ्न सकिराखेको छैन है को बोल्नुभयो कृष्ण राई कृष्ण राई भन्नुभयो हो ल अलिकति फोनको डिस्टर्ब आज के भइरहेको छ मलाई पनि थाहा छैन राजलाई पनि थाहा छैन नेपाल सरकारलाई थाहा होला यो बारेमा चाहिँ अलिकति डिस्टर्ब भइराखेको छ कोही साथी फेरि हुनुहुन्छ नमस्ते कहाँदेखिको बोल्नुभयो तपाईँको पनि आवाजलाई चाहिँ बुझ्न गाह्रै पर्यो नबीना भन्नुभयो ए म कपुरबाट आउनु भएको थियो है एलिनाजी सुनाउनुहोस् गीत गरौँ हुन्छ सुरु गरौँ प्रेड़न जो एती रोयाना फाउना वांगला उन्सिरूं रजिने सु भुष्णाना फाउन्दर वाप्ति ले काशे तुप्तावा तीली ले जूमो तुप्ति विन्सादी उन्सादाव प्ति ले नाजी वुन्खै जोल सारे जोल साद जी अलि नेटवर्क टिप्ने ठाउँबाट फोन गर्नु होला तपाईँको आवाज एकदम सुन्न गाह्रो परिराखेको छ अड्की अड्की सोह्र छ है छुट्टिन्छ नमस्ते गुरुङ कनपुरबाट र आज नेटवर्कको अलिकति समस्या बढिराखेको जस्तो मलाई महसुस भइराखेको छ साथी आउनुहुन्छ धेरै साथीहरूको फोन लागेको छ आज तरै पनि उहाँहरूसँग कुराकानी गर्न चाहिँ पाइराखेको अवस्था छैन राम्रोसँग उहाँको गीत पनि सुन्न पाइराखेको छैन राजको सङ्केत कोही छ राज आइपुग्नु भएको छैन आउँदै हुनुहुन्छ भन्दै हुनुहुन्छ त्योबाट सङ्केत गर्दै हुनुहुन्छ तपाईँ आउने बाटो जिरो छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरेका छौँ कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउँछौँ विजेतालाई पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर चाहिँ प्रत्यक्ष रूपमा आफ्नो त्यो कला त्यो गलालाई देखाउनु पाउनुहुन्छ गीत गाउने मौका त्यो अवसर तपाईँलाई हामीले उपलब्ध गराउनेछौँ सँगसँगै तपाईँले हामीले पुरस्कारको व्यवस्था पनि गरेका छौँ र कार्यक्रममा पर्ने हुन्छ जिरो सप तिन सय बत्तिसको यो दुईवटा बाटो भएर एकैछिन यो मिठो भाका सुन्छौँ त्यसपछि पुनः तपाईँ माझ हामी आउने नै छौँ रेडियोहरू पनि एक सय कार्यक्रम लोक छोडेर कत्तै नजान होला खिला शुरू हो खिला चो झमा जमा हाल्यो जाल हान्यो झ्याम्मा वास्तवमै त्यो माझी दाईले चाहिँ माछा मार्नको लागि पोखरीमा जाल झ्याम्मा हानेको कुराहरू गीतमा हुँदै थियो निकै सुन्दर गीत निकै राम्रो लोक भाका मिठो लोकभाका तपाईँ माझ राखेँ कोही साथी आइसक्नु भएको छ राजको सङ्गीत म उहाँलाई स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ उहाँलाई धेरै उन्� बेर कुराउँदिनँ धेरै बेर भइसकेको हो कि जस्तो मलाई लागिरहेको छ हजुर नमस्ते कहाँदेखिको बोल्नुभयो सिद्धिदेखि सुदीप चेपाङ अलिकति बुझ्नको लागि गाह्रो परिराखेको छ फिडब्याक आइराखेको छ राज के हुँदैछ आज को बोल्नुभयो सुदीप चेपाङ भन्नुभयो के छ सुदीपजी सुनाउनु सिद्धितिर के छ खबर सिमसिम पानी परिराखेको छ सिमसिम पानी रहेछ बैमानी जस्तो भएको छ होला त्यता है आज़ हजुर सुदीपजी कार्यक्रममा आउनु भएको छ कुन भएको सुनाउने आज ल हुन्छ सुरु गरौँ सुदीपजी सुरु गरौँ है त हुन्छ सुरु गरौँ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 सुदिपी जी, एकै सुन्दर तरिकाले गाउनु भयो कार्यक्रम का आइदिनु भयो खुसी लाग्यो छुट्टिन्छौँ है त नमस्ते सुदिप चेपाङ आउनुभएको थियो सिद्धिबाट अब पालो तपाईँको राजको सङ्केत कोही साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु उहाँको गीत सुन्छु हजुर नमस्ते नमस्ते हजुर बुझना को लगी अलकृति समस्या पर रखे आज राज की नमस्ते कोही साथी आउने तरखर गर्दै हुनुहुन्छ उहाँको आवाजलाई मैले सुन्न सकिराखेको अवस्था छैन अझै अलिकति नेटवर्कले साथी पनि दिइराखेको छैन बाहिर सिमसिम पानी परिराखेको हो कि भन्ने अवस्था मैले बुझिराखेको छु यो समयमा चाहिँ पानी परेको बेलामा नेटवर्कमा अलिकति समस्या आउँछ नै नेपालमा त्यो माथि समस्या समस्या छ समस्याले भरिपूर्ण छ ग्रसित छ हामी कार्यक्रम लोगागनमा रहिराखेका छौँ प्रत्यक्ष गानको कार्यक्रम कार्यक्रम लोगागानमा रहेर हामी गीत सुन्छौँ तपाईँको त्यो लय सुन्छौँ त्यो भाका सुन्छौँ तपाईँको त्यो सुमधुर स्वरलाई सुन्छौँ तब मज हम आनेता को शनिवार बिल्कुल चार बजे को अर्पण समाचार पीछे करीब करीब पांच बजेसम योजना में रहकर हम बस्ने ग्यक्रम संग सहकार आई राीता फर्नेसिंग सेंटर रत रत्नगर दुई हाई स्कूल रोड में अवस्थित रह यदि तपाईँलाई अफिस तथा घरियासी प्रयोजनका लागि आवश्यक पर्ने स्वदेशमा बनेको तथा विदेशमा बनेको कार्पेटका साथै फर्निचरका सामानहरू दराज टेबल पलाङ लगायतका सम्पूर्ण सामानहरू चाहिँ तपाईँलाई चाहिराखेको छ तपाईँ कहाँ किन्ने कसरी किन्ने भनेर रा भौतारी राख्नुभएको छ भने तपाईँले एक एकचोटि अवश्य सम्झनुहोला सीता फर्निसिङ सेन्टर रान्ध्रनगर दुई हाई स्कुल रोडमा अवस्थित रहेको छ फोन नम्बर जिरो र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छप्पन्न र अन्ठानब्बे चार पचास अस्सी छ सय पचहत्तर रहेको छ यो दुईवटा नम्बरमा तिनवटा नम्बरमा चाहिँ तपाईँले फोन गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ सीता फर्निसिङ सेन्टरको बारेमा प्रमोद शर्मा त्यहाँको प्रोपाइटर रहेको छ तपाईँले अवश्य पनि एकचोटि सम्झनु होला यदि तपाईँलाई अफिस तथा घरैसी प्रयोजनका लागि आवश्यक सामग्रीहरू चाहिराखेको छ भने एकपटक अवश्य सम्झनु होला राजको सङ्केतको साथी आउने तर्खर गर्दै हुनुहुन्छ अरे भन्दै हुनुहुन्छ उताबाट म उहाँसँग कुराकानी गर्न चाहन्छु र उहाँसँग बोल्न चाहन्छु हजुर नमस्ते नमस्ते हजुर कहाँदेखिको बोल्नुभयो आज अलिकति डिस्टर्ब गरिराखेको छ राज के हुँदैछ राजले अलिकति समस्या बनाइदिएको हो कि जस्तो पनि मलाई अनुभव भइराखेको छ अलिकति आवाजलाई बुझ्न सकिराखेको दा, दा। खानेबाट को बोल्नुभयो हेलो तपाईँको आवाजलाई चाहिँ बुझ्न गाह्रो छ को बोल्नु भएको रोशनी के छ रोशनी रोशनीको पछाडि कार्यक्रम आउनु भएको छ कुन भाका सुनाउने आज कुन भाका सुनाउनुहुन्छ हुन्छ सुरु गरौँ है त रोशनीजी पाउने तयार गर्दै हुनुहुन्थ्यो अलिकति समस्यै समस्या बढिरहेछ आज खोइ के भएको हो मलाई पनि अचम्म लागिरहेछ तपाईँ पनि अचम्म पढ्नु भएको होला कार्यक्रम लोगागनमा रहिराखेका छौँ हामी जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस ती यो दुईवटा बाटो तपाईँ भएर आउनु होला कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते आज ल राज के हुँदैछ आज के के भएको बुझ्न अलिकति गाह्रो भइरहेको छ हामी कार्यक्रम लोक आँगनमा रहिराखेका छौँ राजा उतापट्टिबाट सङ्केत गर्दै हुनुहुन्छ साथी आउने तर्खर त गर्दैछन् तर अलिकति साथीको समस्या परिरहेछ भन्ने कुरा पनि हुँदैछ हामी लोक गा रहेका छौँ कार्यक्रम लोक गा रहेर हामी तपाईँकै लोकभाका सुन्छौँ तपाईँसँगै हामी बोल्छौँ तपाईँकै मिठा मिठा लोक भाका कार्यक्रमसँगै सहकारी गरेको छ सीता फ्नेसिङ सेन्टर रत्नगर दुई हाई स्कुल रोडमा रहेको सीता फिसिङ सेन्टरले कोही साथी आइसक्नु भएको छ राजको कुरा का को कुराकानी गर्छु कहाँदेखि साथी आउने तर्खर गर्दै हुनुहुन्थ्यो अलिकति गाह्रो परिराखेको अवस्था रहेको छ कोही साथी आइसक्नु भएको छ राजको सङ्केतमा उहाँसँग पनि कुरा गर्छु नमस्ते नमस्ते हजुर कार्यक्रम लगाइराखेको छ कोइ या साथी आउने तर्खरमा गर्दै हुनुहुन्छ हजुर नमस्ते को कहाँदेखिको बोल्नुभयो हुन्छ सुरु गरौँ रोशनीजी गीत गाउँ सुरु गरौँ जी रोशनीजी तपाईँको फोन पनि अलिकति डिस्टर्ब भए राखेको छ तपाईँको आवाजलाई बुझ्न गाह्रो गरिरहेको छ सरी भन्छु अब चोटी फेरि प्रयास गर्नु होला है त रोशनी तामाङ आउनु भएको थियो दहखानेबाट धेरै साथीहरूले प्रयास गर्नु भएको छ तर आज अलिकति समस्या आइराखेको छ उहाँहरूको आवाज मैले बुझ्न सकिराखेको अवस्था छैन कोही साथी हुनुहुन्छ म उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते दाजु कहाँदेखि को बोल्नुभयो बो? सञ्जय चेपाङ हेलो हेलो सिद्धिबाट को बोल्नुभयो बो? नमस्ते हजुर नमस्ते को बोल्नुभयो नाम भन्नु हजुर को बोल्नुभयो जय चेपाङ भन्नुभयो हजुर के छ सञ्जयजी हुन्छ कार्यक्रम पाए नि e do ta entrar ainda está nada lá em nada do do disso tudo tá tá tá नमस्कार डॉक्टर डॉक्टर जी ये दे दो कुछ ठीक तो तब तो ना संजय जी निकै सुन्दर तरिकाले गाउँदै हुनुहुन्थ्यो उहाँको पनि फोन डिस्कनेक्ट भएको छ हामी कार्यक्रमको निकै अन्त्य अन्त्यतिर आइसकेका छौँ राजको सङ्केतकै साथी अन्त्यमा हुनुहुन्छ कि म उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते कोही साथी आउने तर्फेर गर्दै हुनुहुन्थ्यो फेरि जानु भएको छ आज धेरै समस्या आयो फोन लाइनमा पनि तपाईँसँग धेरै कुराकानी गर्न भ्याइएन तपाईँसँग कुराकानी गर्न तपाईँको त्यो भाकालाई सुन्न पाएनौँ क्षेमाप्राती छौँ आज पनि एलिना आउनुभयो अलिना गुरुङ मकवानपुरबाट शुभगिरी आउनुभयो गडौलीबाट उहाँले गीत गाउनु भएन सुजन तामाङ आउनुभयो दाहाखानीबाट उहाँले गाउने प्रयास गर्दै हुनुहुन्थ्यो उहाँको फोन काटिएको थियो सुदिप चेपाङ आउनुभयो सिद्धिबाट रोशनी तामाङ आउनुभयो दाहाखानीबाट सञ्जय चेपाङ आउनुभयो सिद्धिबाट जम्मा जम्मी छजना साथीहरूको सहभागिता रह्यो आज कार्यक्रममा रहेर चाहिँ आज सातजना साथीहरूमध्येबाट एक एकजनालाई विजेता बनाउनुपर्छ भन्ने हाम्रो मान्यता थियो तर आज हामी कसैलाई पनि कार्यक्रमबाट चाहिँ सेलेक्ट गर्न सकेनौँ तपाईँलाई विजेता बनाउन सकेनौँ हामी क्षमा प्राप्ति छौँ किनभने तपाईँको आज आवाजलाई चाहिँ हामीले त्यति राम्रोसँग सुन्न सकेनौँ तपाईँको त्यो आवाजलाई तपाईँको त्यो भाकालाई हामीले राम्रोसँग सुन्न सकेनौँ अर्को हप्ता अवश्य पनि तपाईँको र मेरो भेट हुने नै छ त्यतिन्जेलसम्मको लागि छुटिनुपर्छ अब भने यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्र राजप्रति आभार प्रकट गर्दै तपाईँकै लोकभाकाको साथी दिपेन्द्र पनि भोलि बिहान बजेपछि पुनः भेट्ने बाचासहित छुटिन्छौँ हस्त नमस्ते तपाईँको बाँकी पल शुभ रहोस् धो वर्षा धो